बैतडीमा यात्रुवाहक बस दुर्घटना गर्भवती महिला सहित तीनजनाको मृत्यु पैतिसजना घाइते एसएसबीद्वारा नेपाल भारत सीमानाकामा चेकजाँच कडाई एक साता बित्दा पनि पीर्तनाभित्रको सत्य कुरा अझै बाहिर आएन उपक्षेत्रीय अस्पतालको वार्षिक समीक्षा गोष्ठी सम्पन्न फिजियोथेरापी सेवा विस्तार हुने मौसम परिवर्तनसँगै बोझाङमा भाइरल ज्वरोको प्रकोप र घरैसी विवादमा बुवाले आमाको हत्या गरेपछि छोरी विचल्लीमा अखिल क्रान्तिकारीद्वारा शुल्क वृद्धि र शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार विरूद्ध प्रदर्शन प्रभावकारी विष्ट सबै सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु बैतडीमा सोमबार दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिला सहित तीनजनाको मृत्यु भएको छ धनगढ़ीबाट बजाङ जैनपुर जाँदै गरेको सुदूरपश्चिम यातायातको न पाँच छ दुई आठ तीन दुई नम्बरको बस सोमबार दिउँसो तीन बजे जय पृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिद्धेश्वर तीन वृन्दावन नजिक दुर्घटनामा परेको हो दुर्घटनामा मृत्यु हुनेहरूमा बजाङ कोइट भएर गाविसकी अन्ताजे पचास वर्षीय पुनि कडायतया बजाङ देउलेकी तेइस वर्षीय गर्वती महिला नानु पौडेल खड्का र जय नगरपालिकाका हर्कनारायण उपाध्याय रहेका छन् दुर्घटनामा परि गम्भीर घाइते भएका चारजनालाई धनगढ़ी रिफर गरिएको र बाँकी एकतीसजनाको उप क्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको जिल्ला पठारी कार्यालय डडेलधुराले जनाएको छ नेपाल भारत सीमा नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाई गरेको छ हिजो स्वत्रिय गणतंत्र दिवस मध्यनजर राख रा, में सुरक्षा कड़ा पारे बैतड़ी को ह। सीमा क्षेत्र झूलाघाट में सुरक्षा व्यवस्था कड़ा पारिमा सुरक्षा बल एस एसबी भारत में जाना चाहने परचय खोलने कागजात लिये मत आवाज करना काी प्रहरी भारतीय सुरक्षा बल एस एसबीमित एक अगाडी अगा जयपृ नगर पालिक काड़ा में देखो भाईरल ज्वरो मौसम परिवर्तन का कारण जयपृी नगर पालिक में फाटफुट रूप, रूप में देखा पे भाईरल ज्वरो जिला नई फैलि दोर सुरमा सुनकोट रिल्भा मेल बिशना लगायत का गावीसरा चैनपुर लुटिया हेमंतओं एवं रीठा पाठा ओड़ामा बिरामी बढ़दै गएको स्थानीयले बताएका छन् भाइरल ज्वरो बढ़ेपछि जिल्ला अस्पताल स्वास्थ्य चौकी र निजी औषधि पसलमा बिरामीको भी भीड़ लागेको छ भाइरल ज्वरोको प्रकोप नै देखिएपछि जनजीवन प्रभावित बनेको छ जिल्लाका स्वास्थ्य चौकी उपस्वास्थ्य चौकी र जिल्ला अस्पताल गरी दैनिक करिब दुई सय ज्वरोका विरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल बजाङका सूचना अधिकारी गंगा जोशीले बताएका छन् सुदूरपश्चिम स्थित नेपाली सेनाको कीर्तना कार्यालय राजपुरबाट हतियार हराएको एक हप्ता हुँदा पनि सेनालाई अझै आधिकारिक रूपमा केही पनि बोलेको छैन साउन एकीस गते शुक्रबार राति भएको घटनामा कति हात हतियार गायब भयो भन्ने बारेमा सेनाले कुनै पनि जानकारी दिएको छैन सुदूरपश्चिम कीर्तना कार्यालयले हराएका हतियार र घर खोज्न अनुसन्धान टोली गठन भइसकेको भए पनि सो टोलीले अझै पत्ता लगाएको छैन हराएको हतियार छानबिनका लागि काठमाण्डुबाट आएको सेनाको एक टोली र सुदूरपश्चिम एक टोलीले संयुक्त रूपमा छानबिन तथा अनुसन्धान गरिरहेको भए पनि के कति हतियार हराए भन्ने बारेमा अझै यकिन भएको छैन अत्तरामा रहेको सेनाको रहे सेना पाँच नम्बर वाहिनीका भाहिन बाहिनीपति राम शरण कार्की र प्रीर्थनामा किर्तनाका महानानी एमसाटालाई अपरेश छ सत्यथ्य कुरा बाहिर ल्याउनका लागि अनुसन्धान टोली गठन गरिएको सैनिक मुख्यालयले जनाएको छ श्रोतका अनुसार सदरपश्चिम सा किर्तना राजपुर दिपालमा गरूड़लगढ़बाट एक थान एसएमजी दुई थान लोडेड म्यागजिन दुई सय गोली हराएको जनाएको छ गरैशी विवादमा आमाको हत्या पश्चात बुवाले पनि आत्महत्या गरेपछि चार वर्ष मुनिका तीन छोराछोरी विचल्लीमा परेका छन् बैतडीको पाटन नगरपालिका नौकूल अठाइस वर्षीय कमल बोहराले आफ्नै पच्चीस वर्षीय श्रीमती बिन्दु बोहराको हत्या गरेका हुन् भने आफूले पनि आत्महत्या गरेको पर्य निरीक्षक सुरेन्द्र बमले जानकारी दिनु भएको छ श्रीमतीलाई वनचोरोले प्रहार गरेर लौरोले हिर्काएर हत्या गरी श्रीमानले घरभित्र झुण्डिएर आत्महत्या गरेको बताइएको छ हत्याप साथै डराएर श्रीमानले घरभित्र झुण्डिएर आत्महत्या गरेको हुन सक्ने जनाएको छ भारतमा रोजगारी गर्दै आइरहेका कमल पच्चीस दिन अगाडि मात्रै घर फर्किएका थिए आइतबार दिउँसो श्रीमान श्रीमती बीच एक विवाद हुँदा कमलले श्रीमतीको हत्या गरेको प्रहरले जना उपक्षेत्रीय अस्पताल डडेलधुराले आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा भए गरेका सम्पूर्ण क्रियाकलापहरूको हिजो एक कार्यक्रमका बीच जानकारी गराएको छ कार्यक्रममा बोल्दै उप क्षेत्रीय अस्पताल डडेलधुरा मेसु डाक्टर अशोक चौधरीले जिल्लास्थित राजनैतिक दलहरूले विभिन्न भी व्यक्तिहरूलाई निशुल्क उपचारको लागि दवाब दिने गरेको बताएका हुन साथै डडेलथुरा जिल्लामा उप अस्पतालले प्रवाह गरिरहेको सेवा सुविधामा थप जोड़ दिनका लागि सरकारवाला सबैमा आग्रह समेत गरेका छन् कार्यक्रममा आकस्मिक सेवा ओपिटी सेवा फार्मेसी प्रयोगशाला एक्सरे भिडियो एक्सरे ईसीजी सेवा गर्भवती पर पर परीक्षण प्रस्तुति सेवा माइनर शल्यक्रिया मेजर शल्यक्रिया दन्त सेवा लगायतका अन्य सेवाहरू उप अस्पतालले प्रदान गर्दै आइरहेको जानकारी अस्पतालले थप सेवा प्रदानका रूपमा फिजियोथेरापी सेवा विस्तारका लागि फिजियोथेरापी मेसिनको पनि हिजो उद्घाटन गरिएको छ कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि सरकारी तथा गैर सरकारी प्रतिनिधि संचारकर्मी र समाजसेवीहरूको उपस्थिति रहेको छ कैलालीमा पुनसंर गरपालिका तथा विशेष संरक्षण वा स्वायत्त संख्या तथा सीमा निर्धारण आयोगले कैलालीमा दसवटा स्थानीय तह निर्धारण गर्न जिल्ला स्थित राजनैतिक तह पुनसंरचना सहयोग समितिलाई भनेको छ सोही अनुसार जिल्ला स्थित सहयोग समितिले काम थाले पनि स्थानीय स्तरमा कुरा नमिल्दा स्थानीय तह पुनर्संरचनामा टुंगो लाग्न नसकेको जिल्ला विकास समिति कैलालीका कार्यक्रम ऊझा वहाले भजनी क्षेत्र जिला लगाय का ठावे समस्या देखिए जिला देखिएपछि जिल्लास् स्थित प्राविधिक सहयोग समितिले स्थानीय तह पुन संरचना सहितको अन्तिम खाका निर्माण गरी आयोगलाई पठाउन नसक्ने भएको छ यसैबीच कैलालीको अत्तरिया नगरपालिका आठका स्थानीयले ओडा नम्बर आठलाई धनगढ़ीमा गाप्न माग गरेका छन् नौ सय जनाको हस्ताक्षरसहित हिजो जिल्ला विकास समिति कैलाली पुगेका उनीहरूले वड़ा नम्बर आठलाई धनगढ़ीमा गाप्न माग गरेका हुन् बाजुराको बढी मालिका मन्दिरको पर्यटकीय सम्भावना अध्ययन गर्न पर्यटक व्यवसायको टोली त्यसतर्फ महेन्द्रनगरका पर्यटन व्यवसाय परमानन्द भण्डारीको नेतृत्वमा अध्ययन टोली बढ़ीमालिका प्रस्थान गरेको गरे हो मैत्री टुर एण्ड ट्राभल्स प्रालिका संचालक भण्डारीले बढी मालिका सुदूरपश्चिमकै प्रमुख धार्मिक पर्यटन क्षेत्र भएकाले यसको प्रवर्धन गरी पर्यटक बढ़ाउनु जोड़ दिनु भएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा रेडियो युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बाहुली कार्डले हरेक का वर्ष बाजुरा बाचुरा सदरमुकाम मार्तडीमा संचालित बिजुलीको बाध फत्काउँछ नहरमा क्षति पुर्याउँछ सदरमुकामवासी अध्ययारको शास्ति व्यवहारछन् कार्यालयको कामकाज ठप्प हुन्छ व्यापार व्यवसाय चौपट हुन्छ तर स्थानीय वासिन्दा सकेसम्म विजुली पुनः संचालनका लागि हप्तौ श्रमदान गर्न तयार हुन्छ यस क्रमले यो वर्सादमा पनि निरन्तरता पायो पहिलाकै जस्तो समस्या दोहोरियो साउन्डको दोस्रो साता बाद पूरै सा भयो स्थानीय वासिन्दा अध्यारोमा बस्न बाध्य भए जनजीवन प्रभावित भयो पहिलाकै जस्तो स्थानीय वासिन्दाहरू निशुल्क श्रमदानमा जुटे तर क्षतिग्रस्त विद्युत सुचारू गर्न सात दिनदेखि नेपाली सेना प्रहरी विद्यार्थी कर्मचारी लगायत हजारौको संख्यामा स्थानीय वासिन्दाहरू श्रमदान कर ज्याला पाने लोपले का का काम में खटेन्धारो भक् श्रम काम क्षेत्र जतिशक्त चाड़ो उजालो बनाउन उ श्रमदान में जुटी रहोट मुक्त होना का, का श्रमदान कर स्थानीय काशी बीकले मरतड़ी का सब श्रमदान जेना प्री विद्या कर्मचारी रथानीय बासिंदा करीब दुई हजार बड़ी संख्या में दैनिक श्रमदान शुद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको महत्व पाएको सुदरपश्चिमको बाजुरास्थित बढ़ी मालिका तीर्थयात्रा आइतबारदेखि शुरू भएको छ चार दिनसम्म निरन्तर पैदल हिटेपछि चतुर्दशीका दिन मालिका मन्दिरमा विशेष पूजाआजासहितको मेला लाग्ने गर्दछ सोही दिन जिल्लामा चर्चित बुढ़ीनन्दा मन्दिरमा पनि विशेष पूजाआजाको महत्व दिने गरिएको छ बुधबार हुने पूजा मेलाका लागि अहिले जिल्ला र जिल्ला बाहिरबाट हजारौंको संख्यामा तीर्थालुहरू सो स्थानतर्फ लागिसकेका छन् धार्मिक आस्थाको धरोहर मानिने बडी मालिका पूजाका लागि जिल्लाबाट पूजारी सहित सरकारी तथा अन्य सर्वसाधारणलाई छिमेकी जिल्लाहरू अछाम बजाङ टुटी र कालीकोटबाट समेत जिल्ला प्रशासन कार्यालयको सरकारी पूजा टोली यस क्षेत्रतर्फ हिटिसकेको छ सा, तामझामका साथ प्रस्थान गरेका सबै टोली मंगलबार तर्योदयका दिन मालिकाको त्रिवेणीमा सबैको जमघट हुने बढी मालिका मन्दिर व्यवस्थापक तथा पुजारी भानुभक्त उपाध्यायले बताउनु भएको छ लोटीको गडराया गाविस आठमा रहेको धरतीबाट स्थित पल्टेनी टोल पहिरोको उच्च जोखिममा परेका छन् असार पन्ध्र गतिबाट लगातार भएको अप्राल वर्षाले जमीन भासिँदै गएपछि पल्टेनी टोल उच्च जोखिममा परेको हो पहिरोमा उक्त गाउँमा रहेका छ परिवार जोखिममा परेको स्थानीय नवराज जोशीले जानकारी दिनुभएको छ नेकपा माओवादी अखिल क्रान्तिकारले शुल्क वृद्धि र शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार विरूद्ध प्रदर्शन गरेको छ कैलालीमा पनि शिक्षा क्षेत्रको भ्रष्टाचार विरूद्ध प्रदर्शन गरिएको हो शिक्षामा भइरहेको निजीकरण माफियाकरण र भ्रष्टायीकरणको अन्त्यका लागि प्रदर्शन गरिएको अखिल क्रान्तिकारी कैलालीका का सचिव बबजाङ सिंहले बताउनु भएको छ सा, शैक्षिक क्षेत्र सुधारका लागि भन्दै सत्र बुधि माग पत्र शिक्षा मन्त्रालयलाई बुझाएको भए पनि कार्यान्वयन नभएको आन्दोलन गर्नु क्रान्तिकारीले जनाएको छ कैलाली सन् दुई हजार सोह भी खुला दिशा मुक्त क्षेत्र घोषणा कर चुनौती देख सन् दुई हजार खुला दिशा क्षेत्र घोषणा करने अभियान में राजनीतिक दल कर्मचारी व्यापारी को तथा सुकुमवासी कमैया बस्ती में बसोवास करते आया शौचालय निर्माण करने समस्या देखो खाने तथा सरसफाई डिवीजन कार्यालय कैलाली खुला दिशा क्षेत्र घोषणा करने अभियान में शुरू में गैर सरकारी संस्था के भूमिका प्रभावकारी नुझी ओडा नागरिक दल पहुँच भए पनि सहयोग नहुँदा सन् दुई हजार सोह्र भित्र अर्थात अबको करिब पाँच महीनाभित्रै जिल्लालाई खुल्ला दिशामुक्त गर्न चुनौती बनेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्राविधिक पुष्पराज उपेतीले बताउनु भएको छ सड़क अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट सुदूरपश्चिममा सड़क तथा सवारीसंग सम्बन्धित एकवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अतरियाले जनाएको छ हिजो डडेलधुराको तुफान डाँडामा से चार प दुई दुई पाँच छ नम्बरको मोटरसाइकलले बजाङको देउलेका वर्ष पाँचका बालक पारस ठक्कर दिँदा बालक सामान्य घाइते भएका छन् घाइते बालकको उप अस्पतालमा उपचारपछि घर फर्किसकेका छनृ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 बैतडीमा यात्रुवाहक बस दुर्घटना गर्भवती महिला सहित तीनजनाको मृत्यु पैतिसजना खाइते <गणा> एसएसपीद्वारा नेपाल भारत सीमानाकामा चेकजात कडाई एक साता बित्दा पनि फिर्थनाभित्रको सत्य कुरा अझै बाहिर आएन <गणा> उपक्षेत्रीय अस्पतालको वार्षिक समीक्षा गोष्ठी सम्पन्न फिजियोथेरापी सेवा विस्तार हुने मौसम परिवर्तनसँगै बजाङमा भाइरल ज्वरोको प्रकोप र घराइसी विवादमा बुवाले आमाको हत्या गरेपछि छोराछोरी विचल्लीमा अखिल क्रान्तिकारीद्वारा शुल्क वृद्धि र शिक्षा क्षेत्रमा मौलाएको भ्रष्टाचार विरूद्ध प्रदर्शन समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा कार्यक्रमहरू सुन्न पनि सक्नुहुन्छ यस लगतै नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ